स्वागत छ म ध्रुवराजनाल अब खबर विस्तारमा आलो पालो प्रणाली अन्तर्गत सरकारलाई सुझाव दिन बनेको उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजबाट नेपाली कङ्ग्रेसले सम्हाल्ने भएको छ यसअघिको एक महिना एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले सम्हाल्नु भएको थियो उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आफ्नो जिम्मामा आए पनि नेपाली कंग्रेसले सरकार विरुद्ध आन्दोलन गरेका दलसँग छलफल गर्ने तयारी गरेको छ कङ्ग्रेस सभापति सुशील कोइरालाले यसअघि नै नेकपा माओवादी र मधेसी जनाधिकार फोरमलाई उच्च स्तरीय राजनैतिक समितिमा ल्याउने गरी वार्ता थाल्ने बताइसक्नु भएको छ खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनमा सहमति गरेका प्रमुख चार दलसँग गर्ने वार्ता र आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ दिउँसो बस्ने बैठकमा सरकार विरूद्ध आन्दोलन गरिरहेका दलहरूसँगको सहकारी र आन्दोलनका कार्यक्रमका विषयमा छलफल हुनेछ दिउँसो दुई बजेपछि पार्टी कार्यालय बस्ने बैठकमा सरकार विरूद्ध गर्ने सङ्घर्षका कार्यक्रम र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो सरकारले आजदेखि सरकारी कार्यालयमा पाउने सेवालाई सजिलो बनाउन र नागरिकको अप्ठ्यारो कम गर्न क्षतिपूर्ति सहितको नागरिक सेवा शुरू गरेको छ आज, आज पहिलो दिन भूमि सुधार मन्त्री रिद्धी बाबा प्रधानले काठमाण्डुको दिल्ली बजारमा रहेको मालफत कार्यालयबाट सेवा शुरू गर्नु भएको हो सुशासन ऐन दुई हजार व्यवस्था अनुसार गत तेइस पुसमा मुख्य सचिव लीलामणी पौडेलको अध्यक्षतामा बसेको बैठकले देशका मुख्य सेवा प्रदायक सरकारी कार्यालय पहिचान गरी क्षतिपूर्ति सहितको सेवा दिन शुरू गर्ने निर्णय गरेको थियो टेकौली चौरमा जारी नेपाल स्कारको दोस्रो राष्ट्रिय ज्याम्बोरी आज सकिएको छ चुनावी मन्त्री परिषदका अध्यक्षले उद्घाटन गर्नुभएको ज्याम्बोरीको सरकारका मुख्य सचिव लिलामोडी पौडेलले समापन गर्नु भएको हो समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव पौडेलले मुलुकको विकासको लागि दस लाख स्वयंसेवक परिचालन गर्न लागेको बताउनु भएको छ पौडेलले अघिल्लो सरकारले अगाडि सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि अगाडि बढाउन लागेको जानकारी दिनुभयो मुलुकको विकासको लागि विदेशीको मुख ताक्ने प्रविधि सक्नु पुस्ता <laughs> बाराको बरियारपुरमा आज बिहान आग लागि हुँदा सातवटा फर्निचर उद्योग जलेर नष्ट भएका छन् आग लागि करोड रुपियाँ मूल्य बराबरको धनमालको क्षति भएको छ रियारपुर गा, बरियारपुर गाविसणा नम्बर पाँचमा आग लागि हुँदा सातवटा फर्निचर उद्योग ती उद्योग रहेका घर र तयारी फर्निचर जलेर नष्ट भएको प्रहरले आएको छ आगलागीमा परि स्थानीय हरिराम मण्डल रामेश्वर शर्मा प्रमोद शर्मा सोनालाल ठाकुर मुकेश कुशुहा श्याम शर्मा राम र रामबाबु शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको हो पेनाजोराको नयाँ राष्ट्रपतिमा सोसलिस्ट नेता नेकोलस मधुरो निर्वाचित हुनुभएको छ युगो चाबेसका उत्तराधिकारीको रूपमा लिएका मदुरोले आइतबार भएको मतदानमा पचास दशमलव सात प्रतिशत मत प्राप्त गर्नुभएको छ राष्ट्रपतिका अर्का प्रत्याशी विपक्षी नेता हेन्द्रिक क्याप्रिल्सले उना पचास दशमलव एक प्रतिशत मत प्राप्त गर्नुभएको छ निर्वाचन आयोगले नतिजा अपरिवर्तनीय भएको जनाएको छ र इण्डियन प्रिमियर लीग आइपिएल क्रिकेटमा आज मात्र खेल हुँदैछ बेलुका सभा आठ बजे सुरु हुने खेलमा चेन्नई सुपर किंग्स र पुे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा खेलेको तीन खेल मध्ये दुईमा जित र एकमा हार बेहोर्दै चार अङ्कसहित चेन्नई अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने एक खेल बढी खेलेको पुणे एकमा जित र तीनमा हारसहित दुई अङ्कका साथ अन्तिमबाट दोस्रो स्थानमा छ अवस्था दिवसो एक बजे को अर्पण खबर सकिए दुई बजे अर्पण समाचार का साथ में हमीथित्तीबराज आज्ञा चाहूँ नमस्कार